साथी, को, उज्यालो को नेपाल उज्यालो नेटवर्क तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौँ कृपा सिक्देल स्वागत छ हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौ गोएको अङ्कको पहिलो खण्डमा हामीले म्युजिक थेरापी अर्थात् सङ्गीतको माध्यमले गरिने विभिन्न मानसिक समस्याहरूको उपचार पद्धतिको बारेमा कुरा गऱ्यौँ त्यसपछि दोस्रो खण्डमा अल्कोहल युज डिसअर्डर अर्थात् रक्सी सेवन दुरुपयोगले उत्पन्न गराउने समस्याहरूको बारेमा चर्चा गर्यौँ र अन्त्यमा रक्षे सेवनलाई कसरी निरुत्साहित गर्न सकिन्छ भन्ने अहिले हाम्रो देशको दक्षिणी भेगमा आन्दोलनको राप ताप छ संविधानलाई लिएर मधेसी मोर्चा आन्दोलित छन् यसको राजनीतिक पाटो आफ्नै ठाउँमा छ यसको मनोवैज्ञानिक पाटाहरू के कस्ता होलान् आन्दोलनको मनोविज्ञान कस्तो हुन्छ यसको बारेमा आज हामी कुरा गर्छौँ हाम्रो देशमा अरू सबको अभाव भए पनि यो आन्दोलनको चाहिँ कहिले पनि खडेरी भएन कृपा यस्तो परिप्रेक्षमा भिडलाई के कुराले आन्दोलनमा होमिन प्रेरित गर्छ त भन्ने कुरा अहम छ आफ्नो ज्यानकै बाजी थापेर गरिने आन्दोलनको निश्चय पनि मनोवैज्ञानिक रूपमा अध्ययन हुन जरुरी छ अब आन्दोलनपछि आजको अर्को विषय रहेको छ डिप्रेसन डिप्रेसन अर्थात् मानसिक अवसाद आजकल चलन शब्द भइसकेको छ तर के हामीलाई यसको सही अर्थ र व्याख्या थाहा छ था? त कि हामीले यसलाई हल्का रूपमा बेखुसी भएको अवस्था जनाउनलाई प्रयोग गर्छौँ त त्यही त सुजन आजकल मानिसहरूले डिप्रेसन शब्दलाई दुरुपयोग गरेको जस्तो लाग्छ मलाई पनि यसको बारेमा साथीलाई हामीले दोस्रो खण्डमा भन्ने कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित सायद विज्ञान टिप पनि छ जसको लागि हामीलाई तपाईँले अन्तिमसम्म सुन्नुपर्नेछ नेपालमा आन्दोलन हुन ठूलो न्यूनै चाहिँदैन नेपालले सात सालको परिवर्तन पछि कैयौं आन्दोलन देखिसक्यो त्यसकै परिणामले नेपालले सत्तरी वर्षको अवधिमा सातवटा संविधान पनि बनायो अहिले आएको नयाँ संविधान नेपालको सातौं संविधान हो आन्दोलनको राजनीति आफ्नै ठाउँमा होला तर यसको मनोविज्ञान कस्तो हुन्छ भन्ने बारेमा आज हामी कुरा गर्छौ सबैभन्दा पहिलो कुरो त मानिसहरू किन आन्दोलन गर्छन् आफ्नो जिन्दगी सबै दाउमा राखेर रा किन आन्दोलनमा होमिन उद्धत हुन्छन् मानिसहरू सुरुमा यस्ता प्रश्नहरूको जवाब खोज्नुपर्छ जस्तो लाग्छ मलाई मनोविज्ञानमा यस्ता प्रश्नहरूको उत्तर खोज्नलाई छुट्टै विषय छ जसलाई हामीले सोसियल साइकोलोजी अर्थात् सामाजिक मनोविज्ञान भन्छौँ यो विषयले समूह र भिरको मनोविज्ञानको विशेषता अध्ययन गर्छ आज हामी सामाजिक मनोविज्ञानको मद्दतले एस्ता प्रश्नहरूको उत्तर खोज्छौँ यसै विषयमा आधारित भएर हामीले पद्म कन्यामा सामाजिक मनोविज्ञान पढाउने प्राध्यापक पदम राज जोशीसँग कुरा गरेका थियौ उहाँको नाममा मनोविज्ञान सम्बन्धी विभिन्न पुस्तकहरू पनि प्रकाशित छन् आउनुहोस् अब उहाँसँगको कुराकानी सुनौ तपाईँलाई धन्यवाद आज चाहिँ हामीले सामाजिक मनोविज्ञान आन्दोलनको सेरोफेरोमा कुरा गरिरहेका छौँ त्यस्तै नेपालमा सात सालको परिवर्तनपछि थुप्रै आन्दोलन भए परिवर्तनको लागि लाखौँ जनता आन्दोलनमा समाहित पनि भए कयौँले ज्यान पनि दिए अहिले नै मधेसमा आन्दोलन चलिरहेको छ यसको पृष्ठभूमिमा हामी अंद, आज आन्दोलनको कुरा गरिरहेका छौँ त्यसैले पहिलो प्रश्न चाहिँ यो आन्दोलनको मनोविज्ञान कस्तो हुन्छ धन्यवाद तपाईँले यो पृष्ठभूमिमा जसरी कुरा राख्नु भएको छ नेपालको आन्दोलनको बारेमा सात सालदेखि अहिलेसम्म प्रत्येक दशकमा एउटा एउटा नयाँ परिवर्तनहरू आइरहेछ त्यो फेरि रिग्रेसन पनि भइरहेको अवस्था हामीले देखिरहेछौँ त्यसकारणले आन्दोलनको मनोविज्ञान भन्ने बित्तिकै हामीले त्यो दे देशमा बस्ने आम जनसमुदाय जन त्यसको रेस कल्चर त्यसमा भर पर्छ र सँगसँगै एउटा जेन्युन कुरा के हो भने आर्थिक अवस्था र तेस्रो विश्वमा हुने आन्दोलनहरू आर्थिक अवस्थाले पनि प्रभावित पारेको हुन्छ र आन्दोलनको मनोविज्ञानलाई नेतृत्वकर्ताले त्यही इस्युलाई लगाएर अगाडि बढाउँछ जसले गर्दाखेरि जनताहरू चाहिँ त्यसपछि आकर्षित हुन्छन् र आन्दोलन अगाडि बढिरहेको हुन्छ हजुर भनेपछि धेरै बाटा हुन्छन् आन्दोलनको पछाडि पछाडि धेरै बाटा हुन्छन् यो राजनीतिक मनोविज्ञानले त्यसमा ठाउँ लिइरहेको हुन्छ जुन समाज मनोविज्ञान त्यही एउटा अंशको रूपमा हामीले लिन्छौँ हजुर सामाजिक मनोविज्ञान अर्थात् सोसियल साइकोलोजीमा चाहिँ आन्दोलनको बारेमा कति अध्ययन भएका छन् र यसले के कारणले मान्छे आन्दोलनमा उमिन्छ भन्छ सामाजिक मनोविज्ञानमा नेपालको परिवेक्ष्यमा हेर्दाखेरि हामीले नगण्य नै अनुसन्धान अध्ययनहरू भएका पाउँछौँ तर विश्व परिश्रेषमा हेर्दाखेरि फर्स्ट वर्ल्ड कन्ट्रीहरू जुन भन्छौँ हामी पहिलो विश्व तिनीहरूले चाहिँ प्रत्येक समुदायहरूको कुनै आन्दोलनलाई लिड गर्दाखेरि चाहिँ उसको समाज मनोविज्ञान कस्तो छ त्यहाँका रेस रेसियल कल्चरल कुराहरू चाहे त्यो क्लास कुरा भन्छु वर्गीय कुराहरूलाई चाहिँ अध्ययन गरेर आन्दोलनलाई उठाइरहेको पाइन्छ र जसको कारणले जुन कम्युनिटीको राइट बेस्ड कुराहरूलाई उनीहरूले अगाडि बढाएर उठाइरहेको हुन्छ ती समुदायहरू जो पछाडि पारिएका समुदाय भन्छ उनीहरू आन्दोलनमा आकर्षित भएका हुन्छन् हजुर सर हामीले देखेका छौँ जस्तै मानिस ज्यानकै बाजी लगाएर पनि आन्दोलनमा हुमिन्छन् कतिले ज्यान पनि घुम्छ गुमाएका छन् यो आन्दोलनमा ज्यानकै बाजी राखेर होमिन चाहिँ केले प्रेरित गर्छ मुख्य रूपमा आन्दोलनमा राजनीतिक प्रेरणाले चाहिँ मान्छेलाई चाहिँ होमिन बाध्य गराउँछ र त्यो राजनीतिक प्रेरणा विशेष गरी आन्दोलन पक्ष र रा राज्य पक्ष राज्य पक्षको चरित्रको आधारमा आन्दोलनमा हुमिन बाध्य हुन्छन् तर नेतृत्व गर्दाले राजनीतिक प्रेरणा या राजनीतिक आइडियोलोजी भन्छौँ हामी दर्शनशास्त्र कसरी बोकेको छ र विशेष गरी त्यो राज्यको राज्य, राज्य प्रमुख या हामी भन्छौँ राजनीतिक व्यवस्था कस्तो छ त्यसले गर्दाखेरि चाहिँ आन्दोलनकर्मीहरूलाई चाहिँ उसको विपक्षमा अर्थात् उसको विपक्षमा आन्दोलनमा हुमिन बाध्य गराउँछ र नेतृत्व जो चाहिँ लिडरसिप हो लिडरसिपको क्यारेक्टरहरूले पनि इन्डिभिजुअलहरूलाई चाहिँ आन्दोलनमा प्रेरित पार्दछ अब चाहिँ हामी मनोविज्ञान भन्ने बित्तिकै व्यवहारका कुरा गर्छौँ यस्तै मानिसहरू आन्दोलन अथवा भिडमा कस्ता व्यवहार देखाउँछन् मुख्य रूपले आन्दोलन सुरु भइसकेपछि आन्दोलन योगको चरित्र अब फरक रूपमा आउँछ जस्तै हामीले मनोविज्ञानमा भन्छौँ मान्छेले भिडमा जाँदाखेरि त्यहाँ थुप्रै किसिमका मान्छेहरू हुन्छन् थुप्रै समुदायका हुन्छन् थुप्रै लिङ्गका हुन्छन् र ती मानिसहरूले गर्ने व्यवहारहरू जुन समाज मनोविज्ञानमा सामाजिक अपराधी पृष्ठभूमिका पनि मान्छेहरू हुन्छन् र कतिपय कुराहरू चाहिँ हामीले भिजिलान्दी भनेर भन्छौँ राज्य पक्षबाट गएका कुराहरू पनि हुन्छन् त्यसले गर्दा तिनीहरूले देखाउने व्यवहार हामीले शान्तिपूर्ण आन्दोलन भयो भने पनि mm. त्यो आन्दोलनको चरित्र फरक रूपमा आइदिन्छ चा। कसैले चाहिँ सरकारी भवनहरूदेखि लिएर सरकारी रे तोडफोड गर्दै जाने र कसैले चाहिँ राज्य पक्षका विरुद्ध भन्न नहुने नाराहरू जो चाहिँ नम्स हुन्छ आन्दोलनको त्योभन्दा फ पर गएर आउनेछ जसलाई चाहिँ हामीले राजनीति त्यो आन्दोलनका व्यवहारहरू भन्छौँ त्यो व्यवहारहरू कति हदसम्म चाहिँ लिडरसिपले या जुन त्यो ऱ्यालीलाई जसले डिल गरिरहेको हुन्छ नेतृत्व गरिरहेको हुन्छ उनीहरूको हातभन्दा बाहिर गइसकेको अवस्था हुन्छ र भिड नियन्त्रणभन्दा बाहिर हुन्छ यो स्वाभाविक हो कि कि ऊ दबिएर रहेको हुन्छ र धेरैजना चाहिँ आन्दोलनमा एउटा नयाँ सपना बाण बाँडिदिएको हुन्छ लिडरसिपले जसले गर्दाखेरि उनीहरूले नैतिक मूल्य मान्यताभन्दा पनि फरक किसिमका व्यवहारहरू चाहिँ देखाउँछन् हजुर यो यही प्रश्न मैले जोड्न चाहन्थेँ कि की, किन उनीहरूले फरक किसिमको व्यवहार देखाउँछन् जुन व्यवहार आफ्नो मौलिक हुँदैन त्यस्तो धेरै भिडमा देखाइएको पाइयो त्यस्तै ते किन चाहिँ त्यो फरक व्यवहार हामीले त्यो आन्दोलनमा जाने उमेर समूहलाई हेर्नुपर्ने मुख्य रूपले त्यो उमेर समूह हाम्रो चाहिँ डेभलपमेन्टल साइकोलोजीले त्यसलाई डिल गरेको हुन्छ कि जस्तो अठारदेखि पच्चिस वर्षसम्मको उमेरसम्म धेरैजसो आन्दोलनमा सक्रिय भएको पाइन्छ र त्यो समूह भनेको एकदमै भल्नेरेबल समूह भन्छौँ साइकोलोजीले हामीले त्यस त्यो समूहका व्यक्तिहरूमा भोलिको भविष्यको बारेमा उनीहरूलाई एवेर हुँदैन र अहिले नै उनीहरूले संसार जित्छौँ भन्ने सपना बोकेर हिँड्ने हुन्छन् र जति कुराहरू तिनीहरूले आ, क्रिमिनल एक्टिभिटी भनौँ या भोइलेन्स एक्टिभिटीतिर जानलाई चाहिँ त्यो भिडले मुख्य गरी अठारदेखि पच्चिस वर्षको उमेरवादको समूहले गर्दाखेरि त्यस्तो भएको तिनीहरूलाई रोल कन्फ्युजन भइरहेको हुन्छ मेरो रोल के हो भन्ने कुरो आइडेन्टिटी क्राइसिसका कुराहरू भइरहन्छन् जसले गर्दाखेरि त्यो व्यवहारहरू डिस्प्ले हुन्छ हजुर अब आन्दोलनको अर्को पाटो चाहिँ प्रहरी छ अब आन्दोलनकारी र प्रहरी दुवै पक्ष एउटा आन्दोलनमा हुन्छ त्यसरी प्रहरीले चाहिँ कस्तो मनोविज्ञान देखाउँछ आन्दोलनको बेलामा प्रहरी पहिलो भिडहरूमा जाने पहिलो पक्ष प्रहरी नै हो सामान्य आन्दोलन भइरहँदाखेरि प्रहरीहरूले चाहिँ रक्षात्मक हिसाबले चाहिँ आन्दोलनलाई सही बाटो दिने सही ठाउँमा लाउने निषेधित ठाउँमा चाहिँ जान नदिने जस्ता कार्यक्रमहरू गरिरहन्छन् र रा, यो राज्य पक्षले विशेष गरी राज्यमा कस्तो व्यवस्था छ चा, त्यसले चाहिँ उसलाई निर्देशित गरिरहेको हुन्छ यी पनि हेर्दाखेरि गृह मन्त्रालय अन्तर्गत उनीहरू चलिरहेका हुन्छन् प्राइम मिनिस्टरको नि निर्देशनमा उनीहरूले मानिरहेको अवस्था हुन्छ तर प्रहरी मात्रै होइन सेना पनि परिचालन भएको हामीले बाहिर हुन्छौँ त्यसमा सेना परिचालन हुँदाखेरि चाहिँ अलिकति उयसमा प्रहरी भन्ने जनता जनता बि पब्लिक पब्लिक लेभलमा रहेको हुन्छ र उसले पब्लिकको माया पाएको हुन्छ जसले गर्दाखेरि ऊ त्यति कठोर हिसाबले अगाडि बढ्न सक्दैन केही केही हदसम्म तर जब आन्दोलनकारीहरूबाट प्रहरीमाथि चाहिँ दमन हुने किनकि प्रहरी आन्दोलनकारीको तर्फ आँखामा प्रहरी भनेको राज्यको अङ्ग हो हामी त्यसका विरुद्ध लडिरहेछौँ होइन त्यस कारणले उसले चाहिँ सम्पूर्ण रिस जुन सत्तापक्षको रिस छ प्रहरीमाथि पोख्दछ प्रहरीलाई ढुङ्गा मुडा गर्ने एट्याक गर्ने गर्छ र त्यो बेलामा प्रहरीले चाहिँ सहमित भएर चाहिँ त्यहाँ आफ्नो भूमिका निभाइ गरेर आउँछ तर कतिपयसम्ममा कमान्डरहरूलाई नै त्यस्तो एट्याक हुन गएमा उनीहरूले निर्देशन दियो भने अलिकति प्रहरीहरू पनि आक्रामक हुने र भिडलाई तितरभित्र पार्न काम गरिरहेको हुन्छ अब तपाई लामो समयदेखि सोसियल साइकोलोजी अध्ययन अध्यापन गराइराख्नु भएको छ यो आन्दोलन योजनाबद्ध तरिकाले नेतृत्वकर्ताले अगाडि बढाउँछन् कि यो एकैचोटि जुर्मुराएपछि आफ्नो बाटो आफै तय गर्छ यसमा यो सामाजिक मनोविज्ञानले के भन्छ सोसियल साइकोलोजीले मुख्य रूपले जस्तो सोसियल आइडेन्टिटी थ्योरी भन्छ होइन त्यो आइडेन्टिटी थियोले के भन्छ भने जुनसुकै पोलिटिकल अर्गनाइजेसन हुन् उनीहरू आफ्नो आइडेन्टिटीको लागि चाहिँ सङ्घर्षगत रहन्छन् र त्यो आइडेन्टिटी सङ्घर्ष रहँदाखेरि उनीहरूले आफ्ना आवेदिक कार्यक्रमहरू विभिन्न कार्यक्रमहरू बनाइरहन्छन् योजनाबद्ध रूपले आन्दोलनका चरणबद्ध सङ्घर्षहरू भनेर बनाइरहेको हुन्छ त्यस यहाँ लिडरसिप त हुनु नै पर्छ र हुन्छ नै होइन र लिडरसिपले त्यो इस्यु जुन जुन इस्यु चाहिँ राज्य वर्षबाट छायामा परेको हुन्छ या पिपुलहरू चाहिँ डिप्रेब भएका हुन्छन् त्यो इस्युलाई समातिएर योजनाबद्ध रूपले चाहिँ अगाडि बढाउँछ र जब योजनाबद्ध रूपले पहिलो पार्टी सङ्गठनका कार्यकर्ताहरू होमिन्छन् त्यसपछि चाहिँ यदि राजनीतिक अस्तव्यस्तता भइसकेपछि जुन आम पिपल हुन्छ आम मान्छे पनि त्यसमा चाहिँ सरेको हुन्छन् जसलाई चाहिँ आम पिपलहरू उनी कसको नेतृत्व भन्ने भन्दा पनि आफ्नो जनजीवाको सवाललाई लिएर जुर्मराएको हामीले पाउँछौँ यो आन्दोलनमा भावनात्मक पक्षको चाहिँ कति भूमिका हुन्छ आन्दोलन सुरुवात गर्ने भनेको नै इमोसनल एट्याचमेन्ट नै भन्छौँ हामीले लिडरसिपले अघिल्लो तपाईँले सोधेको प्रश्नअनुसार चाहिँ लिडरसिपले पिपुलहरूको त्यो भावनात्मकमा नै खेल्ने हो कि त्यो इस्युलाई नै उसले अगाडि बढाउने हो त्यस कतिपय कुराहरूमा यो लिडरसिपको कुरा गरिरहँदा र आन्दोलनमा इमोसनल एट्याचमेन्टको कुरा गरिरहँदा हाम्रो भाइ भतिजा त्यो आन्दोलनमा लागेर चोटपटक लागेको छ भने हाम हामीले पनि त्यसमा चाहिँ सरेको हुन यो आम मनोविज्ञान हो किनकि मेरै फ्यामिलीको मान्छे त्यसमा चाहिँ कजल्ड भइसकेका छ होइन चोटबाट खाइसकेका छौँ आन्दोलनमा लागिरहेछ भने त्यो इमोसनल एट्याचमेन्टले गर्दाखेरि पनि आकर्षित हुन्छ अच्छा सर अब चाहिँ यो एउटा समूहका मानिसहरू आन्दोलन हुँदा अर्को समूहको मानिसहरू जो आन्दोलन हुँदैनन् तर उनीहरूको जीवनमा आन्दोलनले प्रत्यक्ष र परोक्ष असर चाहिँ पारिरहेको हुन्छ उनीहरूको आन्दोल आन्दोलनप्रति दृष्टिकोण र उनीहरूबाट चाहिँ कस्ता प्रतिक्रिया देखिन्छन् मुख्य रूपले अहिले यो प्रश्नलाई हामीले नेपाली समाजको अनुसार हेर्ने हो भने नेपाली समाज एकदमै सोसियली डिप्रेसनमा गएको पाउँछौँ हामीले ठुलै स्टेजमा छ र त्यो आन्दोलन भइरहँदाखेरि जुन आम प्रतिक्रियाहरू हुन्छन् तिनीहरू राज्य पक्षका विरुद्ध पनि बोलिरहेका mm. हुन्छन् र आन्दोलनकारीहरूका विपक्षमा पनि उनीहरूले बोलिरहेका हुन्छन् किनकि की, अहिलेको अवस्थामा पिपुलहरूलाई जनताहरूलाई चाहिने भनेको चाहिँ मुख्य रूपले जनजीविकाहरू सहज होस् होइन जो हामी बेसिक राइटहरू हुन्छन् बेसिक राइटहरूमा पुगोस् भन्ने कुरा हो जहाँ चाहिँ आन्दोलन भइरहँदाखेरि उनीहरूको जनजीविकामा दे दैनिक लाइफमा एउटा अब्सटेकल खडा हुन्छ होइन त्यो अब्सटेकलले गर्दाखेरि उनीहरूले चाहिँ आन्दोलनकारीप्रति पनि बन्द हुँ। रा रा गर्नु हुँदैन भन्ने आवाजहरू पनि गरिरहन्छन् र राज्य पक्षले पनि एउटा तटस्थ भएर उनीहरूले राज्यले पनि यो जायज कुराहरूलाई चाहिँ सम्बोधन गर्नुपर्छ भनेर पाएको हुन्छौँ त्यसकारण आन्दोलन भन्ने आम पिपुलहरू चाहिँ त्रसित भएको अवस्थामा हुन्छन् जो चाहिँ व्यवसायी हुन्छन् उद्यमी हुन्छन् उनीहरूले चाहिँ नेपालको अवस्थामा अलिकति आन्दोलन नभइदिई राम्रो राज्य पक्षबाट पनि यति बल प्रयोग नगरी राम्रो भन्ने कुरामा गरेर आउँछन् किनकि उनीहरू की आफ्नो व्यवसायप्रति कटिबद्ध हुन्छन् हजुर सर अब यो आन्दोलन हिंसक हुन सक्ने सम्भावना जहिले पनि रहन्छ यस्ता घटनाहरू संसार र नेपालमा पनि घटेका छन् जस्तै आन्दोलन कस्ता बेलामा हिंसक हुन्छ आन्दोलन दुईवटा कुरामा हिंसक हुन्छ जति राज्य पक्षले सामान्य अवस्थामा प्रोटेस्ट गरिरहेको अवस्थामा आन्दोलनकारीका मागहरूलाई सम्बोधन गर्दैन त्यति बेला आन्दोलनकारीबाट यी नेतृत्ववर्गले चाहिँ यो या त्यो रूपमा यो देखिएको नेतृत्ववर्गले नै आफ्नै कार्यकर्ता या पिपुलहरूको बिचमा आन्दोलनलाई हिंस्रक बनाउन खोज्छ <laughs> त्यो हिंसक बनाउँदाखेरि या भित्रभित्रबाट के अरे आन्दोलनकारीहरू झगडा गराउने या त्यहाँ भिजिलान्दी भन्छ नि त्यो प्रयोग गर्न खोज्छ जसले गर्दाखेरि आन्दोलन हिंस्रक बनोस् र त्यसले चाहिँ नयाँ उचाइ लियोस् भन्ने एउटा नेतृत्व वर्गको चाहिँ त्यो मनोविज्ञान रहेको पाउँछौँ हामीले संसारभरि र नेपालमा पनि र त्यसले गर्दाखेरि आफ्नै पार्टी कार्यकर्ताहरूले पनि हिजोको नेपालमा थुप्रैले बलिदान या ज्यान हामी पाइरहेका हुन्छौँ र संसारभरिका घटनाहरू पनि हामीले हेर्दाखेरि धेरैजसो आन्दोलनहरू जसो कतिपय त अर्गनाइजेसन पोलिटिकल अर्गनाइजेसन हिंसामै विश्वास गर्छन् र उनीहरूको मोटो नै हिंसा गराउने नै हुन्छ त्यस कारणले आन्दोलनहरू अगाडि बढ्दै जाँदाखेरि हामीले कि मान्छेका विभिन्न के अरे व्यवहारहरू हुन्छन् मानसिक प्रो प्रक्रियाहरू हुन्छन् त्यसले गर्दाखेरि यो आन्दोलनलाई चाहिँ हिंसाको पुगाउनमा मद्दत गर्दछ हजुर अब नेपालमा धेरै आन्दोलन भए यसबारेमा कुनै सोध अथवा अध्ययन चाहिँ भएको पाइँदैन अन्त्यमा आउँदा तपाईँको नजरमा नेपालमा हुने आन्दोलनहरूमा के कस्तो विशेषता पाउनुभयो नेपाललाई हेर्दाखेरि हामीले यो तेस्रो विश्व भन्छौँ र नेपालको आन्दोलन राजनीतिक दिशा भनेपछि विश्वको भन्दा अलिकति फरक छ भनेर हामीले बुझ्छौँ त्यो किन त भन्दाखेरि विश्वमा राजनीति कता गइरहेछ भनेर हामीले प्रिडिक्सन गर्न सक्छौँ सोसियल साइकोलोजिस्टहरूले पोलिटिकल साइकोलोजीले त्यसलाई अध्ययन गरिरह हुन्छ र भविष्यवाणी गर्न सक्छौँ तर नेपालको राजनीति हेर्दाखेरि हामीले सात सालदेखि अहिलेसम्मको बहत्तरसम्म हेर्दाखेरि यो प्रिडिक्सन गर्ने खालको चाहिँ भएको हुँदैन किनकि राजनीति यहाँ तरल दिशामा बगिरहेको हुन्छ र हामीले सरल रेखामा जान्छ भनेर पिपुलले सोचिरहेको हुन्छ तर त्यो बाङ्गोटिङ्गो भएर जान्छ यसका तिनवटा आयाम छन् जस्तो लाग्छ एउटा त नेपाली लिडरसिपहरू स्वयम्मा निर्णय गर्न नसक्ने र बाह्यबाट चाहिँ प्रभावित भइदिने दोस्रो हिजोदेखिको लिडरसिपमा रहेको सामन्ती चरित्र जसले गर्दाखेरि चाहिँ उनीहरू यो रूपले आन्दोलनका पक्षरत के अरे समूहहरूसँग या कार्यकर्ताहरूसँग जवाबदेताभन्दा पनि फरक ठाउँमा जवाबदेदी भएर जुन अदृश्य सहमति गर्छन् mm -hmm. त्यसले गर्दाखेरि नेपालमा चाहिँ हामीले चाहिँ भविष्यवाणी गर्न नसकिनेको अवस्थामा रहिरहन्छ आन्दोलन कहिलेसम्म आउँछ भनेर सर यहाँको समय र विचारलाई धेरै धेरै धन्यवाद तपाईँ र तपाईँको यो टिम उज्यालो नेटवर्क लगायत हामीलाई यो समाज मनोविज्ञानका विषयमा आफ्ना भनाइहरू राख्न धन्यवाद प्राध्यापक पदम राज जोशीलाई आफ्नो विचारको लागि उहाँबाट आन्दोलनको मनोविज्ञान आन्दोलनको भावनात्मक पक्ष एउटा नेतृत्वकर्ताले खेल्ने भूमिका आदि कुराहरू थाहा पायौँ तपाईँ उज्यालो नाइन्टी नेटवर्कमा कार्यक्रम मनोजिज्ञासा सुन्दै हुनुहुन्छ हामीसँग अरू सामग्री बाँकी नै छन् उज्यालो सुन्दै गर्नुहोला उज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकारीमा तयार पारेको कार्यक्रम मनोजिमा डिप्रेसन अर्थात् मानसिक अवसर शब्द अघि सुरुमै हामीले भनिसक्यौँ कि आजकल व्यापक प्रयोगमा आएको छ अब हामी यो डिप्रेसन जुन जनजनको मुखमा झुन्डिएको छ त्यसको बारेमा चर्चा गर्छौँ संसारमा डिप्रेसनले कति मानिसलाई असर गरेको छ थाहा छ तिमीलाई कृपा ठ्याक्कै यति भनेर थाहा भएन तर पक्कै पनि एकदमै धेरै हुनुपर्छ तिमीले ठीक अनुमान लगायो। विश्व स्वास्थ्य संगठन को तथ्यांक अनुसार संसार में करीब पैंतीस करोड़ीस डिप्रेशन छक ने देखा फिर यह पहचानीस संख्या भयो। अज हम जस्तो देश जहां गलत सामाजिक मान्यता अशिक्षा रीबी को कारण पहचान होना न सकता कति हो संसार त्यही त डिप्रेसन एउटा कालो बादल बादलसरी मानिसहरूको जीवनमा मडारिरहेको छ यो यति विकराल समस्या छ कि संसारमा हुने आत्महत्याको प्रमुख कारक नै डिप्रेसन बनेको छ हामी यो डिप्रेसन भन्ने शब्द धेरै नै सुन्ने गरेका छौँ के मानिसहरूले यसको सही अर्थ बुझेर भनेको जस्तो लाग्छ तिमीलाई मेरो विचारमा मानिसहरू डिप्रेसनलाई सही रूपमा बुझेको जस्तो लाग्दैन किनभने सामान्य बेखुसी हुँदा अथवा कहिले हाम्रो मुड अफ भएको कुरा जनाउनलाई पनि डिप्रेसन शब्द प्रयोग गरेको सुनेको छु मैले मैले पनि तिमीले जस्तै अनुभव गरेको छु यसै सिलसिलामा हामीले कैयौं व्यक्तिहरूलाई डिप्रेसन भनेर के बुझ्नुहुन्छ भनेर सोधेका थियौँ आउनुहोस् उहाँको धारणा सुनाउन त डिप्रेसन भनेको मानसिक मानसिक तनाव हो होइन जब मान्छेहरू एउटा गहिरो टेन्सनमा पर्छ चिन्तामा पर्छ अनि उलाई एक्लो फोनको महसुस हुन्छ त्यति बेला डिप्रेसन तनाव हुन्छ जस्तो लाग्छ हरेक यो राजनीतिक स्थिति सामाजिक स्थिति पारिवारिक स्थिति देखेर अथवा आफूलाई कन्ट्रोल गर्न नसकेर एक्लो महसुस हो डिप्रेसन जस्तो लाग्छ मलाई चाहिँ डिप्रेसन भनेको भनेको कुरा पुगेन भने त्यस्तो चिन्तालाई डिप्रेसन चिन्ता भनिन्छ डिप्रेसन भन्नाले स्पेसली एउटै कुरामा जुन चाहिँ त्यो नहुन पनि सक्छ त्यही कुरा कुरालाई लिएर एकदमै धेरै स्याड भएर बस्ने जुन बेला पनि त्यही कुरा मात्र याद गर्ने र त्यही यही कारणले गर्दाखेरि धेरै खालको हेल्थ इफेक्टहरू आफूलाई पर्छ त्यसैलाई डिप्रेसन डिप्रेसन भनिन्छ डिप्रेसन भनेको चाहिँ खासमा अब हाम्रो हुन्छ नि मानसिक स्थितिले चाहिँ त्यति राम्रोसँग काम नगर्ने भनेको कामहरू लाइक टाइममा चाहिँ फुलफिल गर्नु नसक्ने मेन्टल डिसअर्डर मेरो विचारमा डिप्रेसन भनेको लाइक आफूलाई के सही हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि आफ्नो मेन्टल स्थितिलाई चाहिँ कन्ट्रोल गर्न नसकेर अब अलिकति डिफ्रेन्ट खालको क्रियाकलाप देखाउने जस्तो स्याड भएर बस्ने अध्ययारोमा बस्ने अब अलिकति आफूलाई साथीहरू सोसल सर्कलभन्दा टाढा राख्ने सायद त्यो नै डिप्रेसन हो जस्तो लाग्छ मेरो विचारमा डिप्रेसन भन्नाले सामान्यतया रूपमा प्रेजेन्टमा चाहिँ फुल्ली लिभिङ नगर्ने पास्ट र फ्युचरसँग चाहिँ पास्ट र फ्युचरको कुराहरूलाई लिएर वरिड भएर रहने त्यही नै डिप्रेसन हो कि जस्तो लाग्छ मलाई डिप्रेसन भनेको मानसिक तनाव हो किसिमको होइन एक्लो हुँदा अथवा कोही टाढा हुँदा हामीसँग कुरा गर्दा साथीहरूले डिप्रेसन सामान्यता चिन्ता तनाव एक्लोपन वर्तमानमा नभई भूत र भविष्यमा बाँच्नु आदि जवाफ पायौ बुझाइ सही छन् त यो कुरा बुझ्नलाई हामी नेपाल मानसिक अस्पताल लगनखेलमा कार्यरत क्लिनिकल साइकोलोजिस्ट तृष्णा घोष विष्टलाई यी आम मानिसहरूको धारणा सही छन् त र डिप्रेसन भनेर कस्तो अवस्थाले भनिन्छ त भनेर सोधेका थियौँ अलिअलि मिल्दो छ तर अधिकांश चाहिँ हामीले टेन्सन चिन्तालाई डिप्रेसन भन्दैनौँ डिप्रेसन भनेको चाहिँ लामो अवधि भन्नुहोस् न दुई हप्तासम्म निराशापन हुनुपर्छ त्यो पछि एभर्जन टुवर्ड्स वर्क भन्यो भने गरिरहेको काममा सुस्तिपन गर्नु नमनलाग्ने अर्को चाहिँ हुन्छ कि अब जुन चाहिँ एक्टिभिटिजहरू हामीलाई पहिला रमाइलो लाग्थ्यो त्यो अहिले हामीले गर्न नसक्ने यो तिनवटा लक्षण चाहिँ अनिवार्य छ यो छोडेर चाहिँ अरू लक्षणहरू पनि छ जस्तो हामीले सोम्याटिक कम्प्लेन्सहरू भनेर भन्छौँ जस्तो निन्द्रमा गडबडी हुनु खानु नमनलाग्नु हामीले निर्णय नलिन सक्ने होइन यो लक्षणहरू अब जस्तो यन इच्छा पनि कमी भएको त्यो पनि डिप्रेसनको लक्षणहरू हो दुई हप्तासम्म यो भइरहेको टाइममा हामीले यसलाई डिप्रेसन भन्छौँ खास डिप्रेसन भनेको चाहिँ के हो एउटा सिम्पल डेफिनेसनमा एउटा सामान्य मानिसले बुझ्ने हिसाबमा निराशापन होइन आज भयो भोलि भएन त्यसलाई हामीले डिप्रेसन हु। भन्दैनौँ दुई हप्ताको अवधिसम्म निरन्तर रूपमा केही गर्नु नमनलाग्ने निराशापन छाइराख्ने त्यसलाई हामीले डिप्रेसन भन्छौँ भनेपछि धेरैजसो मानिसहरूले डिप्रेसनलाई चिन्ता तनावसँग जोडेर हेर्नु हुँदो रहेछ जुन धारणा पूर्णत सही होइन रहेछ भन्ने हामीले विज्ञबाट थाहा पाइहाल्यौँ डिप्रेसन हुनलाई कम्तीमा हामीलाई दुई हप्तासम्म निराशापन हुने काममा रुचि नहुने सारेरिक समस्याहरू आदि समस्याहरू हुनुपर्ने रहेछ तपाईँलाई डिप्रेसन हुँदाको अनुभव कस्तो होला भन्ने जिज्ञासा लागेको हुन सक्छ अब हामी तपाईँको जिज्ञासा हटाउनको लागि डिप्रेसन रोग भएको एकजना साथीको आफ्नो भोगाईको बारेमा सुनाउन गइरहेका छौ म 48 वर्ष के भएँ मलाई डिप्रेसन भएको छ र अहिले म त्यसको औषधि सेवन गरिरहेको छु डिप्रेसनसँग मेरो धेरै पुरानो साइनो छ आजभन्दा करिब बिस वर्ष अघि मलाई पहिलोचोटि डिप्रेसन भएको थियो म त्यतिखेर भर्खरै विवाहित भएर मेरो पहिलो सन्तान भएको थियो बिहेपछिको नयाँ परिवेशमा भिज्न मलाई एकदमै गाह्रो भएको थियो फेरि नयाँ घरमा सोचे जस्तो व्यवहार नभएपछि मलाई दुःख लाग्थ्यो श्रीमानसँग पनि बेला बेलामा मनमुटाप मलाई डिप्रेसनको लक्षण स्वरूप सुरु सुरुमा एकदमै रुन मन लाग्थ्यो र रुन्थे पनि त्यतिकै पनि रुन मन लाग्थ्यो मलाई काम गर्ने जागर मरेको थियो मन नलागी नलागी काम गर्थे मन एकदमै बेछिन र बेकुसी हुन्थ्यो अरूसँग झर्कने र रिसाउने पनि गर्थे खानामा रुचि जान छोडेको थियो ढिँडा पनि राम्ररी लाग्न छोडेको थियो त्यसपछि फेरि शारीरिक रूपमा पनि प्रतिक्रिया हुन थालेको थियो टाउको दुख्ने चक्कर लाग्ने र मुटुको धड्कन छिटो छिटो धड्किने हुन्थ्यो यस्तो लक्षण भएको करिब एक वर्षपछि बल्ल मलाई डिप्रेसन भएको भनेर पत्ता लाग्यो सुरुमा अरु शारीरिक रोग लागेको हो कि भनेर धेरै डक्टरहरू कहाँ धाएँ अन्तिम समस्या समाधान नभएपछि मनचिकित्सक कहाँ देखाउन गएको थिएँ दैनिक औषधि सेवन गर्न थालेपछि बल्ल सामान्य अवस्थामा फर्किएँ औषधि मैले डाक्टरको सल्लाहअनुसार आठ वर्षसम्म खाएँ तर एकचोटि डिप्रेसन लागेपछि फेरि अर्को पटक लाग्ने प्रबल सम्भावना हुँदोरहेछ औषधि छोडेको नौ वर्षपछि फेरि मलाई डिप्रेसन भयो त्यतिखेर म जागिरबाट निवृत्त भएको थिएँ र मेरो केही पनि काम थिएन मेरो जेठो सन्तानलाई पढ्न विदेश पठाएको थिएँ र श्रीमान पनि कामको सिलसिलामा विदेशमा नै हुनुहुन्थ्यो एक्कासी मलाई दिमागमा अनेक सोच आउन थाल्यो धेरै नकारात्मक सोचहरू सोच्न थालेँ साँच्चै भन्ने हो भने म त्यतिखेर आफूले एकदमै एक्लो महसुस गरेको थिएँ फेरि मलाई रुन मनलाग्ने रिस उठ्ने त्यस्ता लक्षणहरू देखिन थाल्यो म यतिसम्म एक्लो महसुस गरेको थिए कि मलाई हस्पिटल जचाउन लानसम्म पनि कोही थिएन खाना रुच्न फेरि टिक्कै छाड्यो कामबाट ध्यान हट्न थाल्यो अनि फेरि शारीरिक रूपमा प्रतिक्रिया देख्न थाल्यो मुटु र पेट पोलेर मुटुको धडकन छिट छिटो टाउको दुख्थ्यो र रिङ्गोटा पनि लाग्थ्यो ब्लड प्रेसर बढेर होला कि भनेर सोचेर डक्टरकोमा ब्लड प्रेसर देखाउन गएँ मुटुमा केही भएको छ कि भनेर मुटुको पनि देखाएँ तर मुटु पनि ठिकै रहेछ पेटमै पो गडबडी छ कि भनेर पेट पनि देखाए र औषधि पनि खाए तर मेरो लक्षण घट्नुको साटो झन्झन बढ्यो अन्त्यमा मलाई डिप्रेसन भएको रहेछ भनेर प्रमाणित भयो र त्यसपछि अहिलेसम्म पनि नियमित औषधि सेवन गरिरहेको छु अहिले म सामान्य अवस्थामा फर्किएको छु धन्यवाद साथीलाई आफ्नो समस्याको बारेमा हामीला हामीलाई अनुभूति गराएकोमा उहाँको अनुभव हाम्रो लागि एउटा महत्वपूर्ण सिकाइ हुनसक्छ हामीलाई सुनिराख्नु भएको साथीले पनि डिप्रेसनको असली रूपको बारेमा पक्कै पनि थाहा पाइसकेको हुनुपर्छ डिप्रेसनको बारेमा थप विस्तृत रूपमा बुझ्न हामीले क्लिनिकल साइकोलोजिस्ट तृष्णा घोष पिष्टसँगको कुराकानीलाई निरन्तरता दिएका थियौँ उहाँसँगको भलाकुसारी अबको पालोमा डिप्रेसन चाहिँ खासमा यसका कजेसहरू अथवा कारणहरू चाहिँ के के हुन्छन् सामान्यत सामान्यत मोस्ट अफ द अब साइकोलोजिकल अब भनौँ न यो साइकोलोजिकल प्रब्लम हो हामीले क्याटराइज गर्दाखेरि बायो साइको सोसियल mm -hmm. जेनेटिक फ्याक्टर्स हुनसक्छ हार्मोनमा गडबडी हुनसक्छ थाइरोइड फङ्सनमा प्रब्लमहरू हुनसक्छ अरू के हुन्छ भने डिफ्रेन्ट लाइफ स्टेजेसहरू जस्तो कि भनौँ अब मेनोपस भइरहेको महिलाहरूमा बढी देखिन्छ कसैको डेथ भयो फ्यामिलीमा त्यो हुनसक्छ जब डिसेटिसफ्याक्सन अनइम्प्लोयमेन्ट कतिपय टाइममा हामीले देखेको छौँ कि जस्तो लाइक पिपल्स सफरिङ फ्रम क्रोनिक इलनेस क्यान्सर एचआइभी त्यसमा पनि एज अ को मर विथ डिप्रेसन आउनसक्छ पर्सनालिटी फ्याक्टर्स हुनसक्छ जस्तो कोपिङ स्ट्राटेजिज उनीहरूले ठिक प्रकारको युज गरेन भने त्यसलाई पनि डिप्रेसन हुने कारण बढ्छ यसलाई क्लिनिकली डायग्नोसिस गर्दाखेरि चाहिँ कसरी गर्नुहुन्छ तपाईँहरूले हामीले लाइक हामी आइसिडी टेन भनेर फलो गर्छौँ होइन त्यसमा चाहिँ क्राइटेरियाजहरू हुन्छ क्राइटेरियाजको बेसिसमा लाइक टु विक्स टु विक्समा प्रिभेसिभ स्याडनेस एनर्जिया एनोडोनिया होइन मेजर सिम्टम्स र अरू माइनर सिम्टम्सहरू जस्तो ल्याक अफ कन्सन्ट्रेसन डिसिजन मेकिङ स्किल्समा प्रब्लम हुनु डिस्टर्बड स्लिप हुनु खानु नमनलाग्नु यो सिम्टम्सहरू मिलाएर हामीले डायग्नोसिस जान्छौँ फेरि हामीले क्याटेगोराइज चाहिँ त्यही लाइक like आइसेड बिफोर माइल्ड मोडरेट सिभियर बेसिसमा गर्ने हो डिप्रेसन चाहिँ विशेष गरी कुन कुन उमेर समूहमा चाहिँ बढी देखिन्छ चा। कुन कुन उमेरभन्दा पनि कस्तो छ भने नि इट इज सिन इन अलमोस्ट अल एजेस चाइल्डहुड डिप्रेसन पनि छ पनि हुने खालको डिप्रेसनहरू छ अब फिमेलहरूलाई चाहिँ बढी मात्रामा चाहिँ सोम्याटिक कम्प्लेन्ट्सहरू बढी लिएर आउँछन् तिनीहरू शारीरिक लक्षणहरू बढी लिएर आउँछन् मेलभन्दा यसको असरहरू जस्तै डिप्रेसनको असरहरू चाहिँ के के हुन्छन् असरहरू भनेको अब जस्तो भनौँ न लामो समयसम्म यदि डायग्नोसिस भएन भनेपछि चाहिँ अभियसली उसले काम गरिरहेको सोसियल अकुपेसनल डिसफङ्सन हुन्छ होइन उसले निर्णय लिएको गलत हुनसक्छ उसको कन्सन्ट्रेसन क्यापेसिटी ठीक हुँदैन इरिटेबिलिटी हुनसक्छ होइन झर्को लाग्नु झिजो लाग्नु मान्छेले उसको कुरा नबुझिदिनु जब यो बढ्दै जान्छ त्यतिखेर समस्या धेरै पनि बढ्न सकिन्छ नेपालमा चाहिँ डिप्रेसनको केस प्रब्लम चाहिँ कति एकदम गहिरो नेपालमा अब जस्तो हस्पिटल हस्पिटल फरक हुन्छ होइन डायग्नोसिस अब कुन डक्टरले के तरिकाले गर्नुहुन्छ कहिले को रूपमा हुन्छ तर इट इज कमनली फाउन्ड जस्तो कि मेन्टल हस्पिटलमा पनि कमन्ली पाइरहेको हुन्छ होइन सिभिल सर्भिस हस्पिटलमा पनि इट्स अ कमन्ली फाउन्ड डिजर्डर डिप्रेसनसँग अरू रोगहरू हुन्छन् जस्तै को मोर्बिटी भन्छ त्यस्तो अरू रोगहरूसँग चाहिँ डिप्रेसन कुन कुन चाहिँ बढी देखिन्छ एङ्जाइटीमा देखिन्छ पर्सनालिटीमा देखिन्छ होइन सर्टन फिजिकल इलनेसेसहरू लाइक आइसाइड एचआइभी होइन क्यान्सर तिनीहरूमा पनि देखिन्छ सो डिप्रेसन लाइक आया आइसोलेसनमा पनि हुन्छ को मर्बिड पनि हुन्छ डिप्रेसनसँग जस्तै साइकोसिस हुने चान्स कतिको हुन्छ म्याम छ वेन यु आर सफरिङ फ्रम सिभियर डिप्रेसन साइकोसिस हुने इट इज मोर लाइकली द्याट यु विल बी सफरिङ फ्रम साइकोटिक सिम्टम्स अल्सो जस्तो त्यो क्षेत्रमा नभएको चिज देख्ने नभएको चिज सुन्ने होइन आफूसँगै कुरा गर्ने यसलाई चाहिँ हामीले साइकोटिक फेनोमिना भन्छ त्यसलाई फेरि स्किजोफ्रेनियाहरूसँग मिसअन्डरस्ट्यान्ड हुने चान्स चाहिँ बढी हुन्छ कि हुँदैन जस्तै डिप्रेसन भएर पनि त्यस्तो साइकोटिप सिम्टम्स भयो भने त्यसलाई स्किजोफ्रेनियाहरू डायग्नोसिस हुने चान्स कतिको हुन्छ अब त्यही त्यही भएर एक्सपर्ट्सहरूका जानु पर्यो क्राइटेरियाजहरूको अनुसारले डायग्नोसिस गर्नुपऱ्यो स्किजोफ्रेनिया थट डिजर्डर भयो त जबकि यो त मुडको डिजअर्डर भयो त्यही भएर छुट्याउनलाई त्यति गाह्रो नहुनुपर्ने हो मुडै पहिला एफेक्ट हुन्छ होइन त्यही भएर त्यस्तो गाह्रो चाहिँ हुँदैन अब चाहिँ अन्त्यमा यसको उपचार विधिको बारेमा भनिदिनुहोस् न अब जस्तो माइल्ड कहिलेकाहीँ कस्तो हुन्छ डिफरेंट लाइफ स्टेजेसको कारणले हामीलाई डिप्रेसन हुन्छ कतिपय टाइममा हामीलाई उपचार पनि चाहिएको हुँदैन परिवारको मान्छेहरूले सुनिदियो बुझिदियो सही तरिकाले प्रोत्साहन गरिदियोमा सजिलोले नै मान्छे जे होस् गर्न सकिन्छ सा। त कतिपय टाइममा के हुन्छ भनेपछि जस्तो अब जस्तो मैले भने डिफ्रेन्ट टाइप छ होइन अब मोडरेट छ सिभियर छ त्यतिखेर चाहिँ तपाईँहरूले औषधि उपचार गर्न सक्नु पऱ्यो अब हाम्रो डिफ्रेन्ट परामर्शहरू सेवाहरू पनि हामीले दिन्छौँ कग्नेटिभ बिहेभियर थेरापी हुन्छ इन्टरपर्सनल थेरापी हुन्छ डिफ्रेन्ट काइन्ड अफ थेरापीले हामीले कग्नेटिभली उहाँहरूलाई रिस्ट्रक्चर गर्छौँ उहाँहरूको सोच्ने तरिकाहरू अलिकता गलत हुन्छ त्यसलाई सही पार्न कोसिस गर्छौँ सो युजली हामीले मेडिसिन र थेरेपीलाई हामी बेनिफिसियल मान्छौँ यसको उपचार चाहिँ कतिको इफेक्टिभ पाएको छ भेरी इफेक्टिभ इभन लाइक like अब जर्नल्सहरूमा तपाईँ पढ्न सक्नुहुन्छ इफेक्टिभ नै हुन्छ हामी कहाँ अधिकांश पेसेन्टहरूको रिजल्ट्सहरू भनौँ र रेमिटेडमै मोस्ट अफ दम होइन उपचार भएरै गएको छ त्यस्तो होइन कि उपचार नभएर बिचैमा छोड्ने त्यस्तो कमै प्रायः भएको छ र अन्त्यमा केही भन्न छुटाउनु भएको छ भने केही भनिदिनुहुन्छ कि डिप्रेशन भनेको त एउटा मानसिक समस्या हो धेरै जस्तो मान्छेहरूले धामी, जाकरी, भूत पिचासले लागेको सरुवा रोग हो भन्नु तान्छ कतिपय टाइममा हामीले यो पनि बुझ्छौँ कि यसको उपचार छैन भनेर तर त्यस्तो होइन सही टाइममा सही ठाउँमा पुगेर यदि उपचार गर्न सक्नुभयो भने त्यति समस्या उत्पन्न हुँदैन त्यो चाहिँ गर्न सक्नु पऱ्यो उहाँ हुनुहुन्थ्यो क्लिनिकल साइकोलोजिस्ट त्रिष्णा घोष विष्ट हामीसँग डिप्रेसनको बारेमा कुरा गर्दै हामीले डिप्रेसन भनेको खासमा के रहेछ यसका प्रकार यसको कारक तत्व असर र उपचार विधिका बारेमा कुरा गर्यौं अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक वि तिमी चालिस काटेको जो कसैलाई सो त उहाँहरूलाई सबैभन्दा बढी के कुराले पिरोल्छ भनेर जवाब आउँछौ स्मरण तिमीले ठिक कुरा गर्यो कृपा धेरै टाडा जानै पर्दैन मेरै घरमा मेरो आमा बुवा बेला बेलामा यस्तै चिन्ता प्रकट गर्नुहुन्छ यो धेरै जसो मानिसहरूको समस्या बनेको छ अहिले आज हामी यसैमा सम्बन्धित भएर साथीलाई टिप दिन्छौँ बुढेसकाल लागेपछि हाम्रो स्मरण शक्ति कमजोर हुँदै जान्छ जुन एउटा सामान्य र प्राकृतिक प्रक्रिया नै हो तर वैज्ञानिकहरूले यो प्रक्रियालाई ढिलो अथवा निस्तेज गराउने उपाय पत्ता लगाएका छन् न्यु क्यासल विश्वविद्यालयको सहयोगमा दिमागलाई कसरी बलियो बनाउन सकिन्छ भनेर तिस जानमा एक अध्ययन गरिएको थियो परीक्षण आरम्भ गर्नु अघि सबै स्वयंसेवीहरूलाई उनीहरूको स्मरण शक्ति समस्या समाधान गर्ने क्षमता र प्रतिक्रिया जनाउने समयको जाँच गर्न विभिन्न जाँच लिइएको थियो त्यसपछि सबैलाई उनीहरूमा सक्रियता मापन र अनुगमन गर्ने उपकरण जडान गरियो ती स्वयंसेवीलाई तीनवटा समूहमा छुट्टाएर अर्को आठ हप्ताको लागि एउटा निश्चित काममा खटाइएको थियो एउटा समूहलाई दिनको तीन घण्टा तीव्र गतिमा हिँड्न भनिएको थियो ताकि उनीहरूको श्वास प्रश्वास र पर्याप्त अक्सिजन भएको रगत दिमागसम्म मा पुग्न मद्दत होस् दोस्रो समूहलाई शब्द र अङ्कहरू मिलाउनु पर्ने कोठेपथ र सुडोकु जस्ता खेलहरू पुरा गर्न भनिएको थियो उनीहरूले प्रत्येक हप्ता तीन घण्टाको लागि खेल्नु पर्थ्यो यस्ता काम लगाउनुको ध्येय चाहिँ मानिसको मस्तिष्क पनि शरीरको मांसपेशी जस्तै हो जसलाई परिश्रम गराएर फाइदा लिन सकिन्छ तेस्रो अर्थात अन्तिम समूहलाई चाहिँ नग्न पुरुषको चित्र बनाउनु पर्ने एउटा चित्रकला कक्षामा सहभागी हुन बनिएको थियो आठौँ सातापछि फेरि उनीहरूको स्मरण शक्ति समस्या समाधान गर्ने क्षमता र प्रतिक्रिया जनाउने समयको जाँच गर्न विभिन्न जाँच लिइएको थियो पहिलो समूहका मानिसहरूले आफ्नो स्वास्थ्यमा ठूलो सुधार आएको ख्याल गरे दोस्रो समूहका मानिसहरूलाई सुरुमा पजल निकै गाह्रो भएको पाए तर आठौं साताको अन्त्यसम्म पुग्दा उनीहरू त्यसप्रति स्त भए कि सुरुको हल गर्न उपाय साटासाट गर्न समेत थाले तेस्रो समूहका मानिसहरूले सुरु सुरुमा केही अप्ठ्यारो महसुस गरे पनि अन्त्यमा आउँदा कक्षा रमाइलो लागेको प्रतिक्रिया दिए सबै समूहका मानिसहरूको नतिजा दाजर हेर्दा कुन समूहको दिमागको शक्तिमा ठूलो सुधार आएको देखियो त सबै समूहहरूले आफूमा केही सुधार भएको पाए तर सबैभन्दा बढी प्रगति भने कलाको कक्षा लिनेहरूमा देखियो तर कलाको कक्षामा बस्नुले किन फरक पार्दो रहेछ त क्लिनिकल मनोचिकित्सक डेनियल कोलेरोटोनको अनुसार प्रगतिको एक भाग त नयाँ सिप सिकेको कारणले देखियो उनको अनुसार केही नयाँ कुरा सिक्दा त्यसले दिमागलाई सक्रिय बनाउँछ कला कक्षामा जानुको अर्को फाइदा हप्ताको तिन घन्टा चित्र कोर्दा उभिनु पनि हो जसले गर्दा शरीरमा रहेको क्यालोरी घटाउन र मुटुलाई तन्दुरुस्त राख्न मद्दत पनि गर्छ र कला कक्षा सामाजिक हिसाबले पनि निकै सक्रिय थियो जुन दिमागलाई तीष्ण राख्ने महत्त्वपूर्ण उपाय हो यसले के देखाउँछ भने सक्रियता बढाउने र नयाँ सिप सिक्न सघाउने कुनै पनि सामूहिक क्रियाकलापले दिमागको विकासमा मद्दत पुऱ्याउँछ र बिर्सिने बानी जस्तो समस्याको पनि हल गर्न मद्दत पुऱ्याउँछ साथी तपाईँले आजको टिपबाट पक्कै पनि लाभ लिनुभयो होला भन्ने आशा राख्दछौ मनोजिज्ञासाका विभिन्न प्रस्तुतिसँगै अब हामी कार्यक्रमको अन्ततिर आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सभा पाँचदेखि छ बजेसम्म सुन्न सक्नुहुन्छ हामी मानसिक स्वास्थ्य र विभिन्न तथ्यहरू तपाईँलाई सुनाउँछौ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 हामीलाई तपाईले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट द रेट साइक विज्ञान डट कम एमएनओ जेआइजिवाईएसए एट द रेट साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्से अन्ठानब्बे साठी बयानब्बे आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो सँगै साइक विज्ञानको वेबसाइट डब्लुडब्लुड साइक विज्ञान डट कमबाट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा यदि साइक विज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा हामीले आन्दोलनको मनोविज्ञानको बारेमा कुरा गऱ्यौँ त्यसपछि दोस्रो खण्डमा डिप्रेसनको बारेमा चर्चा गर्यौँ र अन्त्यमा दिमागको शक्ति कसरी बढाउन सकिन्छ भन्ने साइक टिप दियौँ